नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौं प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोक संगीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु रेडियो लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझ व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण शुभ साहजको हामी निकै नै मिठा लोकदोहोरी पनि कार्यक्रममा स्थान दिने गर्छौँ कार्यक्रम अर्पण शुभ सांस के लिए खुला छोड़ शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस शून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुईट बाटो भारत तब कार्यक्रम में आयम के शुरुआत में कोई मित्र होने प्राविधिक मित्र विष्णु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम अर्पण शुभ साँझकै बसाय सुनेर बसिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण शुभ साँझकै बसायमा पनि आउन सक्नुहुनेछ शून्य र शून्य छपन्न पाँच त्रिसठी हामीले खुल्ला गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ कोही मित्र हुनुहुन्थ्यो उहाँ पनि गइसक्नु भएको छ कार्यक्रम अर्पण के बसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर पनि सुनिराख्नु भएको छ टेलिफोन सम्पर्कमा उहाँकै मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार यहाँबाट को बोल्दै हुनुहुन्छ कोइ मात्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँको आवाज चाहिँ सानो आइरहेको छ मैले सुन्न सकिरहेको छुइनँ टेलिफोन सम्पर्कमा सम्पर्क विजित भइसकेको छ उहाँ पनि आज थोरै टेलिफोन सम्पर्कमा गडबड देखाइरहेको छ तपाईँले सुनिराख्नु भएको छ तपाईँ लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कृष्ण मन्दिरबाट के भन्नुभयो कृष्ण मन्दिरबाट सुसन बराल, बराल। कृष्ण मन्दिरबाट के भन्नु भयो सुसन बराल सुसन बराल ह अससन जी के छ तपाईको नयाँ न खबर सुनाउनुहोस् ठीकै छ के छैन अब अनि आजको दिन के कसरी बिताउनु भनी सुसन जीले एक टिभी हेरेर टिभी हेरेर बिताउनु भयो अ हुन्छ सुसन जी कार्यक्रममा आउनु भएको छ ककसलाई समजिना चाहनुहुन्छ राजा अंकल अनि मेरो मम्मी बाबा यति बेला कृष्ण मन्दिरबाट सुशन आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर प्रशनाजी कार्यक्रम यति बेला वर्साबाट प्रश्न आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो भाका सुन्ने बेला भएको छ त्यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच नेस र कार्यक्रम अर्पण शुभ साँझकी बसाई सँगै रहनुहोला Nice and great. चाहियो यही कान्छा तिन दिनभित्रमा निकै नै रमाइलो लोकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा र कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ सु। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुन सुकैको रहेर पनि सुनिराख्नु भएको छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो दिने? के मस्कारको नयाँ नौलो खबर अनि कतिको असारमा व्यस्त हुनुहुन्छ हुन्छ यस पछि गणेशलाई अनि घर परिवार अनि यहाँ मलाई चिने नतिने सम्पूर्णलाई अनि यहाँको बासिन्दा सम्पूर्णलाई हुन्छ दिनेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पर्यवाकोटबाट दिनेश आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त जन घर पुऱ्याए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू बाँड्न सक्नुहुनेछ र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सरा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर अनि सबैलाई चाहिँ के छ कडातिरको नयाँ नयाँ खबर सुनाउनुहोस् सबै ठिक छ हुन्छ सबैलाई जे आज कार्यक्रम आउनुभएको छ को कसलाई सम्झाउन चाहनुहुन्छ धन्यवाद हुन्छ सबैलाई जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छु नमस्कार त्यति बेला काउले सबिना गुरुङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर विदा भइसक्नु भएको छ शून्य र शून्य छपन्न पाँच बाटो भएर तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आउन आफ्नो आफन्तजन घर पुऱ्याएर लगाए सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू पनि राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सह भएको छ हेलो हेलो हजुर नमस्कार के माया माया आ, जी स्वागत छ हुन्छ सम्झिन चाहनुहुन्छ सर्वप्रथम हजुरलाई दिलाई अनि मलाई सन्चु भनेर चिन्ने साथीहरू अक्षमाङ पितामाङ अनि माइली माया तामाङ जोनिसा तामाङ अनि विष्ु माया तामाङ सुशीला तामाङ शान्ति माया तामाङ मेरा श्रृङ्खलाहरूमा पनि आफ्नो बस्ती चुनौती गर्नुहोला यति बेलाको रागसाथ भालुपानीबाट सन्जु माया आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना बाँडेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजार क्यापटी को बोलता हूँ आ, साथी हुनुहुन्थ्यो कहाँबाट मैले उहाँको आवाज चाहिँ सानो सुनेर टेलिफोन डिस्कनेक्ट भइसकेको छ केही छैन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त झन् लगे पुऱ्याएर लगेर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ तपाईँ आफ्नो आफन्तदेखि घर पुऱ्याएरदेखि टाढा गएर बस्नु भएको छ सम्झन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छपन्न र शन्य छपन्न पाँच बाटो हामीले खुल्ला राखिराखेका छौँ कार्यक्रम अर्पण शुभ साँझ व्यवसायमा हामी निकै नै रमाइला लोकदोरी भाकाहरू पनि बजाउने गर्छौँ तपाईँलाई त्यो दिनभरको थकालाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ म मा उहाँलाई कार्यक्रममा का स्वागत गर्छु हेलो कहाँबाट हुनुहुन्छ अनि अर्पण हो अनि मेरो घर परिवार बुवा मम्मी मेरो भाइ सुरेश लामालाई मेरो साथी राममायामालाई अनि हिरा मायालाई हुन्छ मिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित चुनौती गर्न बेला कोरागबाट मिना लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो भाका सुन्ने बेला भएको छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने रेडियो अर्पण एक सय चार थुप्रो पाँच हुने पुरा दर्शन गरी गरे नि घाम निके नहीं रमाइल लोकडोरी भा थी हमने पृष्ठभूमि राख कार्यक्रम अर्पण शुभ सांझ के व्यवसाय में सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुक्लो पाँच निकाससँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ समयमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न र शून्य छपन्न पाँच त्रिसठी तिन भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हजुर नमस्कार कहाँबाट हुनुहुन्छ सोनकजी आज कार्यक्रममा आउनु भएको छ श्रृलामस्कार हजुर <sesi> <tongan> <glas000> <That's true> छोरी फरे त बोल्दै नमस्कार हजुर सनक तमाग आने अपना आप मित्र समझना राखर विदा भईस वहाँ को छोरी बोलने भनि तर कार्यक्रम में आवाज वहाँ को साना आवाज सुने के कारण आठ का हमारे फोन डिस्कनेक्ट भैस कहीं शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रूनी छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुईटा बाटो भर तब कार्यवसाय में आ सकता है कोई मित्र नमस्कार हेलो कोई मित्र हुनुहुन्थ्यो आज चाहिँ टेलिफोनले धेरै नै घडबडी देखाइराखेको छ कति मित्रहरू आउनु भएको छ तर पनि कुरै नभइकन बिचैमा फोन काटिएको छ र आज टेलिफोनले थोरै घडबडी देखाइराखेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रम अर्पणहरू शुभ साँझको व्यवसायमा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू पनि बाँड्न सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दादा जी, के ए, दादा? दादा जी अङ्कल आन्टी बहिनी पार्वती अनि सुनिन्छ कोम आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर विधा भइसक्नु भएको छ हामीले पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा अर्पण शुभ साँझ कि बसी आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिराखेका फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुरमाले व्यस्त हुनु अनि पर्यगमा बस्नुहुने दिनदाज भेनाजु सम्झना दिदी अनि खरखुरीमा बस्नुहुने कालीमा दिदी रेशम भेनाजु अनि मेरो भाइ मम्मी बुवा बहिनी करुणा अनि मलाई कमला भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई लास्टमा विदेशमा बस्नुहुने दाईलाई सुनान्छ दादा हुन्छ कमलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुटिन्छौँ नमस्कार यति बेला कोरागबाट कमला चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखि राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा प्राविधिक मित्रले सरा गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हुनुहुन्छ कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा आज चाहिँ अलिकति धेरै नै टेलिफोन गडबडी देखाइराखेको छ कति मित्रहरू आउनु भएको छ बिचैमा बोल्दा बोल्दै आवाजै सानो आएर फोन काटिराखेको छ कति मित्रहरू त फोनमा नबोलिकनै फोन काटिराखेको छ र तपाईँको फोन लागेको छ लाग्दा पनि बोल्न पाएको छैन तपाईँलाई अलिकति ला गुनासो लागिरहेको छ होला तर पनि केही छैन फेरि प्रयास गर्नु शून्य र शून्य छपन्न पाँच त्रिसठी हामीले खुल्ला राखिराखेका छौँ र आज नलागे प पनि भोलिको दिनमा त लाग्नेछ के बसाइमा मित्र हेलो नमस्कार नमस्कार सु भएन दादा हजुर चा। अनि अनि, अनि शेरबहादुर भाइ अनि रमेश भाइ अनि मेरो ठुल्यामा छोरा रमेश भाइलाई अनि अचोक प्रज्वल कुमार अनि लाम uh -huh. कोराला लामा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ सन्तमाया तामाङ हो सरी सन्तमाया खोराक भालपानीबाट सन्तमाया तामाङ आउनुभएको थियो र फोन विजयमा काटिएको छ र तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति बेलासम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझकै सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कृष्ण मन्दिरबाट सुषण र पर्साबाट प्रश्न तिमल सिन्हा परेगाटबाट दिनेश काउलेबाट सबिना गुरुङ कुराक सातबाट कुराकबाट मिना कुराकबाट सनत तामाङ कुराकबाट सोनम र कुराकबाट कमला छेपाङ र कुराकबाट शुक्ला लामाले फोन गर्नुभएको थियो अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकबाट सन्त माया उहाँसँग चाहिँ कुराकानी हुन नपाउँदै फोन डिस्कनेक्ट भएको थियो केही छैन भोलिको दिनहरूमा पनि तपाईँको फोन लाग्ने नै छ फोन हान्दै गर्नुहोला अब नि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ र यति बेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई हृदयदेखि नै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण शुभसाज के बाट आज उजिर पर्छु नमस्कार हे hey, hey, हो देखने, तीना मैले तिम्रो मुखना को छा बेटा जा दुबई लेखने ले कि निम्रो ले मुखना देखने सानू कहा खेलों को छाज को दर्पाण सुनो हो